पााल सोचे मुटुभित्र साँचेका चुखा मनहरू वैशालु भएका ज्वारबाट किनारा समूह बनौँ भने तिम्रै यादमा हराएको थिएँ म झुलेरी रात नदीको किनारमा बसेर दुई मनका असीमित भावनाहरू साट्दै नदीभित्रका माछा भनौँ कि आकाशका चरा उस्तै हुन्थ्यो मनको संसार हाम्रो भनौँ भने तिम्रै यादमा रमाएको थिएम तिम्रो संसारको अमूल्य एक एक पलहरू मैले नसोधि भए माफी गर तिम्रो प्रकृतिमा नदी हो पवित्र जलजस्ती काली नदी भनौ भने मिम्रै यादमा टोलाएको थिएँ जिउँदै जलाउन पुगेका हुन् सकेनन् ती तिम्रो प्रकृति म सृजनाको प्रतिबिम्ब बने, हाम्रा आत्मा परात्माको अधीनमा थियो भनौँ भने तिम्रै यादमा बोलाएको थिएँ आत्मा र भौतिक संसारको संगम थियो एक अपूर्व मिलन तिम्रो हाम्रो योद्धातीमा माइसले बुझ्न कोसिस गरेनन् र दुःखित भने विवेकको आत्मा सुकिसकेका थियो सुक्दैछन् भनौँ भने तिम्रै यादमा रोएको थिएँ म अन्धकार रातमा छापामार निस्के चाहिँ साउको ऋण तिर्न नसके हिँडेको राम भने मने भनेको होइन बन्दिनँ पनि तिम्रो प्रेमको हरेक किरण मलाई प्रकाशित छ भनौँ तिम्रै यादमा बाँचेको थिए चार्य जगत प्रगति नगर नवल परासीन पोर्तुगलमा रहनुभएका स्रष्टाको कविता सँगै स्वर्णिङ प्रको नयाँ श्रृङ्खलाको टोका उगारे नमस्कार अनि आत्मिक स्वागत अभिवादन 24 घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज नि ढोक ढोकी सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिङ प्रहर सत्रौं बसाईमा प्रवृत्तिका सहकारी प्रमोद केशलीसँगै म तपाईँकै के साब्विक सहयात्री विक्रम अर्पण आत्मीय मन यो कार्यक्रम नेपाली संसार अनलाइन रेडियो सँगै डब्लु तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै गुनामा रहेर पनि हरेक आइतबार मेलबर्न अस्ट्रेलियाको समय राति दस बिस बजे तथा साँझ छ पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेण्डर नेपाली एफएम बिबिसी नेपाली सेवा ट्युनिङ रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनको आवाज अनुभव अनुभूति सन्धालिएका सुन्दर साहित्यिक शब्द पाटीका साहित्यका सबै विधामा रचित सृजना यति बेला कार्यक्रमको पहिलो पो साङ्गीतिक सौगात स्वरूप चित्त नबुझेको कुरामा शिव परिवारको गजलियो आवाज एक नारायण भण्डारीको शब्द अनि संगीत मिसाए यो चरणमा कार्यक्रमको पहिलो साङ्गीतिक <honesty> जाऊ हो सीता नोरमा छलफल गरेर गरेर ने आज राजी मां भोली भने भोली राजी मां मिल कैले भने कुछ मैले कैले भने त नबुझेको कुरामा छलफल गरेर राती को दियो राति छोयो मन कु छयाको मौसम सुनसान राति छ को दियो मन कुबा बाती छ धरती आकाश दुनिया धरती आकाश दुनिया सारा छलफल करे जा चीत न बुझे को कुरमा छलफल करेर जा आमा म आफ्नो भाग्य आफै लेखेर आउँछु आमा टेक्नु पऱ्यो नि खुकुरी धारमा टेकेर आउँछु आमा म आफ्नो भाग्य आफै लेखेर आउँछु आमा हामी कोही हुन्नन् त्यति बेला हाम्रो विरुद्धमा हेर कोही हुन्नन् त्यति बेला हाम्रो विरुद्धमा हेर म आफ्नो भाग्य आफै लेखेर आउँछु आमा टेक्नु परे नि खुकुरी धामा टेकेर आउँछु आमा कोही हुन्नन् त्यति बेला हाम्रो विरुद्धमा हेर हामीलाई हेप्नेहरूको त्यो मुख छेकेर आउँछु आमा म आफ्नो भाग्य आफै लेखेर आउँछु आमा सुरेन्द्र नेपाल जिलिङ नुवाकोटका स्रष्टाको मुक्त थियो प्रवासमा नेपाली पनि सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोर्नद्वारा चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन यहाँहरूको माझ इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो गहुषिक रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै डब्लुडब्लुडब्लु डट नेपाली सञ्चार डट कम मार्फत हामीलाई सुन्दै हुनुहुन्छ सँगै सोही वेबसाइट यानि कि डब्लु डब्लु डब्लु डट नेपाली सञ्चार डट कम मार्फत यहाँले नेपाली सञ्चार अनलाइन टिभी पनि हेर्न सक्नुहुनेछ यति बेला म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु छोने प्रहरको सत्रौं श्रृङ्खलामा इटाराम रेक्मीको कसले देख्छ र शीर्षकको लघ कथा यो बसाइमा यो कोठा खोज्ने झन्झटले जीवन भर्नै नछार्ने भएर दिक्क मान्दै नरेन्द्रलाई सुनाए कोठा प्रकाश सम्म फुल्ला पनि होस् बाहेकलाई बाटैमा छाडेर कोठाभित्र पस्नु नपरोस् भनेर खोज्न लागेको पनि तिन महिना भयो तर अलिकति पनि मन रमाउने ठाउँ पाएको छैन लौन मित्र कतै त्यस्तो सोच छ कि मैले थिएगो नै जस्तो गरी एकै सासमा बोले मेरो कोठाको नजिकै छ भन्ने सुनेको थिए तर कस्तो छ मलाई यकिन छैन हेरौँ न उसले भन्यो के खोज्छस् काना तपाईँसँग समय छ भने जाउँ न त अहिले मलाई त समान दिएको चिया नै सक नसकी उठौँ जस्तो लाग्यो भइहाल्छ नि चिया त बिसकाउनु खुसले भन्यो केही समयपछि एउटा रातो घरको अगाडि रोकियो फराकिलो सडकमा जोडिएको तिन तले पर पर्खालले घेरेको छ भित्र बुट बिरुवा पनि छन् आकर्षक भुटेता रङले पोतिएको छ महँगो पो कि मलाई मनमा नै डर लाग्यो नरेन्द्र मूल ढोका भित्र पस्यो मैले पछ्याएँ आहा घरको वातावरण त मैले आँट्न सक्दिनँ कि जस्तो पो छ त के होला उसैले सोध्यो था थाहा भयो घर भेटिरहेछन् मेरो साथीको लागि एउटा कोठा चाहिएको थियो को तपाईँकोमा खाली थियो कि भनेर नरेन्द्रले भन्यो तपाईँको साथीले हो भने हेरौँ न बुढाले नरेन्द्रको मन राखे कोठा फराकिलो दुईवटा ठुला ठुला झ्याल भएको उज्यालो बाहेकलाई पोखालभित्र जहाँ राखे पनि चिन्ता गर्नु नपर्ने मूल्य पनि कोठाको स्तर केही महँगो लागेन मनमुरुख भए आफू बस्न खोजेको घर यसो वरिपरि पनि हेरे मेरो पछि पछि दुवै लागे घरको ठिक पछाडिको फोहोरको डङ्गुर महिला पुरुषका अन्तरङ्ग लुगाहरू कप प्लेटहरू प्लास्टिकका झोलाहरू बियर बोर्का तथा औषधिका बोतलहरू आदिमा आँखा परे भित्तातिर फर्के घरकै पर्खालमा पनि राम्ररी रङ नलगाइएको रहेछ बरु फोहोरले त्यहाँसम्म पनि ढाक्नै लागेको थियो अझै पनि हेर्दै गरेको भए के के देखिन्थ्यो होला मन भयो किननी यति नजिकै यति फोहोर मैले उकुस मुकुस भएर घरबेटीलाई सोधेँ आ कसले देख्छ र यहाँ घरबेटी बोले म जसँग भए भर्खरैसम्म हुर्कै भएको कोठामा बस्न मन लागेन बेलुकासम्म खबर गर्छु है भन्दै भाइरियो टीकारम रेग्मीको लौकथा यो वसाईमा उहाँलाई पनि आत्मीय साथका लागि आत्मीय आभार यति बेला एउटा गजल उठाउँछु सञ्जीव गिरी गोपिला हुनुहुन्छ दाङका श्रष्टा उहाँको गजल यो वसायमा रुवाई रुवाई हँसाउनेको कुरा अर्कै छ रुवाई रुवाई हँसाउनेको कुरा अर्कै छ यौवन बिछाई हँसाउनेको कुरा अर्कै छ रुवाई रुवाई हँसाउनेको कुरा अर्कै छ यौवन बिछाई हसाउनेको कुरा अर्कै छ कदम कदम साथ दिन्छु भनी पापिनीले कदम कदम साथ दिन्छु भनी पापिनीले ठहरै पारी घुडा धसाउनेको कुरा अर्कै छ रुवाई रुवाई हँसाउनेको कुरा अर्कै छ यौवन बिछाई हँसाउनेको कुरा अर्कै छ हरेक इच्छा आकाङ्क्षा पुऱ्याउने बाछा गरी हरेक इच्छा आकाङ्क्षा पुर्याउने बाछा गरी हेर्नुहोस् मूल बनी रसाउनेको कुरा अर्कै छ रुवाई रुवाई हँसाउनेको कुरा अर्कै छ यौवन बिछाई फसाउनेको कुरा अर्कै छ स्वर्गकै सपना देखाई नर्कमा झारिदी स्वर्गकै सपना देखाई नर्कमा झारिदी सिरकै बलमा बसाउनेको कुरा अर्कै छ रुवाई रुवाई हँसाउनेको कुरा अर्कै छ यौवन बिछाई फसाउनेको कुरा अर्कै छ कस्तो माया लाएछु पापीसँग आँखाको कस्तो माया लाएछु पापीसँग आँखाको कसिङ्गर मानि फसाउनेको कुरा अर्कै छ रुवाई रुवाई खसाउनेको कुरा अर्कै छ यौवन बिछाई फसाउनेको कुरा अर्कै छ सञ्जीत गिरीको पिला दाङका श्रेष्ठ हुनुहुन्थ्यो उहाँलाई पनि यो आत्मीयका लागि आत्मीय यति बेला काको दोस्रो साङ्गीतिक सौगात स्वरूप एकै चरणमा सिने गुरुङको आवाजभित्र काली कर्चन गुरुङको शब्द अनि सङ्गीत यो बसाइमा मिसाई गीतपछि फेरि पनि हाजिर हुने नै छौँ हामी मलाई हिजो पनि नामर्दमा गनिएछ दुष्ट पापी अनेक थरी गाली गलोज गरिएछ अहु मलाई हिजो पनि नामर्दमा गनिएछ कस्तो होला जमाना यो सान्तवना त छैन कस्तो होला जमाना यो सान्तवना त छैन रुँदै हिँड्ने मान्छेलाई पीडित भन्दै गोजिएछ अहु मलाई हिजो पनि नामर्दमा गनिएछ दुष्ट पापी अनेकछरी गाली गलोज गरिएछ स्वास्नी मरे जति पनि ल्याउन पाउने पुलिस पुरुषले स्वास्नी मरे जति पनि ल्याउन पाउने पुरुषले पठैबाट नारीकोत्यो सिन्दुरकोते पुछ अहो पु मलाई हिजो पनि नामर्दमा छ, हाम्रो देशका नेताहरू गद्दार भन्दा हुन्छ हजुर हाम्रा देशका नेताहरु गद्दार भन्दा हुन्छ हजुर देशभक्त रमेश खरेल कठगरामा राखिएछ अहो मलाई हिजो पनि नामर्दमा गनिएछ दुष्ट पापी अनेक गाली आज मर्यो भने खुशी हुनु तिमी पनि दुःख पीड़ा अझै पनि छातीभित्र दबिएछ अहो मलाई हिजो पनि नामर्कमा गनिएछ दुष्ट पापी अनेक थरी गाली गलोज गरिएछ बिवश यो अलि असफल यतिखेर साउदी अरेबियामा रहनुभएका स्रष्टाको गजल थियो यो शिक्षा सूचना र मनोरञ्जनको भिन्नै संसार नेपाली संसार अनलाइन रेडियो मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेशिया, युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकढुकी अनलाइन रेडियो नेपाली संसार अनलाइन रेडियो तपाईँ चौविसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमा दर्जनो अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये गुगल उपलब्ध नेपाली संचारेड यति बेला म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु गलत बाटो शीर्षकको लौकथा टङ्क सुब्बा सम्भाुटा हाल हङकङमा रहनुभएका स्रष्टाको गलत बाटो लघकथा व्यवसायमा उठाउने अनुमति चाहिँ दसजना फेसबुकमा परिचय भएका केटाहरूसँग लगातार एक वर्षदेखि नुमा प्रेम प्रस्ताव स्वीकार अगाडि बढिरहेकी छिन् कसैसँग भेट छैन तर मायाले कति कति नजिक छन् ती केटाहरूसँग दिनमा बाह्र घन्टा हुन्छ त्यो मध्ये एक घन्टा सबैले बाँडेकी छन् कोही स्काइपमा कोही भाइबरमा कोही टेङ्गोमा जसरी भए पनि भ्याएकी छन् सबैले समय दिएकी थिइन् नुवा विवाहित हो विदेश में श्रीमान संग टाड़ी पी अभिवाहित भी सब अभिवाहित भाई आएकी छिन् फेसबुक को स्टैटस में सींगल नीन्स में दस मध्य पांच जनावाह को प्रस्ताव राख समय नंद आएक फेसबुक में हरक दिन नया नया प्रकार को फोटो राख् उनको शौक हो दस जना यही फोटोले नजीक बनाएकन् आज पनि नया फोटो अपलोड गरेर बजारमा सपिङ गरे हिँडिन् सपिङ गएर आधी घण्टापछि आएर फेसबुकको वालमा हेर्दा पो क्या भोर भो त्यहाँ त आफ्नै श्रीमानसँग अँगालो मारेको फोटो पो अपलोड भएछ फोटो को मुनी 10 कमेंट दस, कमें दस जना केटा साथी को देखियो सब बधाई दाम्पत्य जीवन को शुभ कामना गलती फोटो कराईले ट मैसेज बक्स खोलिन्न त्या दस मैसेज आयोजित पैलो केोके आइंदा मसंग न बोलू दोसरोटा हरामी केटी गुड बाई तेसरोटा नक्कली डांट सदा कोटा डाटेको पुरा काटे मिल्दैन बेही जति पाँचौ केटा म पनि तिमी जस्तै हो बुढी भएको छैटौं केटा सिल्ली मेरो सम्पत्तिमा आँखा गाडेको होला बाई आजैबाट सातौं केटा श्रीमान भएर के भो, माया त गर्न सकिन्छ नि अझै आठौं केटा थुक्क मर्नु नि किन ढाँटेको तिमी जस्तो अरू दसजना छन् बुझ्यौ नव केटा चोखोमाया गरेको थिए तिमी त हरामी रहेछौ दसौँ केटा फेसबुकबाटै ब्लग गरेको रहेछ भन्ने नहुने गाली गरेर सबै म्यासेज हेरेर मनमनै क्या बोर्पो भनेर सोच्यौ त्यो दिनमा नुमाले बल्ल श्रीमानलाई सम्झ्यौं एक वर्षपछि श्रीमानलाई फोन गरेर भन्यो आई लभ यु श्रीमानले छक्क परेर श्रीमतीको आवाज सुनिरह्यो नुमाले आफू गलत बाटोमा रहेछु भन्ने कुरा त्यही दिनबाट थाहा पायो समय सापेक्षित लघु कथाका लागि टो ट सम्भा पनि हार्दिक कृतज्ञता यतिखेर म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु स्वर्णिम प्रहरको सत्र औ श्रृङ्खलामा हुनुहुन्छ न धरती बनायो न बादल बनायो न धरती बनायो न बादल बनायो जिन्दगीले नि बिनाखरीको मादल बनायो म त यहाँ केही छुट्टै गर्न खोज्दै थिएँ न धरती बनायो न बादल बनायो जिन्दगीले नि बिनाखरीको मादल बनायो म त यहाँ केही छुट्टै गर्न खोज्दै थिएँ तर यो समाजले त मलाई पादल बनायो न धरती बनायो न बादल बनायो जिन्दगीले नि बिनाखरीको मादल बनायो प्रत्येक पोखरेल पेवा को पेवा छ कपिल वस्तुका श्रष्टाको मुक्त थियो उहाँलाई पनि यो, यो आत्मिय साथका लागि कार्तिक आभार बेला कार्यक्रमको तेस्रो साङ्गीतिक भएको अब माया लाउदिन कमल खत्रीको आवाजभित्र गोविन्द मधुर आचार्यको शब्द अनि संगीत मिसाउँछु गीतपछि कार्यक्रमको अन्तिम चरणमा फेरि पनि हाजिर नै छ हामी सँगै रहनुहोला महीने बदलामा जीवन भरी बसने परने छुट्टी परने पढ़ने रैया चादनी सरी काला दातहरू लागिरहाहरू बेमौसमी र मचाइ मचाउँदैछन् फेरि यहाँ सडक लाङ्गे झार पारेर निवश्व पार्ने धम्की चेतावनी दिइँदैछ याद गराहरू अब तिम्रा ट्वार ट्वारहरूले पानी पर्दैन यहाँ बाह्रै मार्च अप्रिल पुल मनाइरहने मेरो देशमा आजकल देश बोक्ने कान्तहरू देख्दिनँ म कतै चौराहा एक बाक्ल कोरियामा रहनुभएका साप्ताहिक साहित्यिक प्रतुति स्वर्णिम प्रहरको सत्र औ बसाईमा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम नर्पण छु म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु कार्यक्रमको अन्तिम चरणमा तेज दिवस राई धनकुटा हालियोमा रहनुभएका स्रष्टाको गजल उठाउँछु गाउँ सहर जताततै तिम्रै चर्चा हुन्छ गाउँ सहर जताततै तिम्रै चर्चा हुन्छ हारे पनि जिते पनि उचै दर्जा हुन्छ गाउँ सहर जताततै तिम्रै चर्चा हुन्छ कस्तो बस्यो संस्कार हो हाम्रो नेपालमा कस्तो बस्यो संस्कार यो हाम्रो नेपालमा हत्यारालाई पक्रिदा बन्द धर्ना हुन्छ जा। गाउँ सहर जतातै जा तिम्रै चर्चा हुन्छ हारे पनि जिते पनि उच्च दर्जा हुन्छ महङ्गीले सीमा नाग्यो थेख्नै नसकिने ना महङ्गीले सीमा नाग्यो थेख्नै नसकिने ना सहर छोडी खेती गर्न गाउँ सर्दा हुन्छ गाउँ सहर जताततै तिम्रै चर्चा हुन्छ हारे पनि जिते पनि उच्चै दर्जा हुन्छ लुरुलुरू आफ्नै बाटो हिँड्दा सडकमा लुरु लुरु लु आफ्नै बाटो हिँड्दा सडकमा अन्धा धुन्दा शिरमाथि ढुङ्गा वर्षा हुन्छ गाउँ सहर जताततै तिम्रै चर्चा हुन्छ हारे पनि जिते पनि उच्चै दर्जा हुन्छ आफ्नो स्वार्थ पूरा गर्न दिन दिनदिनै बन्द आफ्नो स्वार्थ पूरा गर्न दिन दिनदिनै भन्द सोचिएर एकचोटि कहाँ मर्का हुन्छ गाउँ सहर जताततै तिम्रै चर्चा हुन्छ हारे पनि जिते पनि उच्च दर्जा हुन्छ मिठो अनि समय सापेक्षित गजेलका लागि देश व्यवसायलाई आत्मीय आभार धनगुटाका लागि कार्यक्रमको अन्तिम चरणमा मधुश्री काठमाडौँका श्रष्टा हुनुहुन्छ उहाँको गीत उठाउँछु र आजको कार्यक्रमको अन्तिम स्वरूप मलम बन्न सकिन आमा देशको गाउँमा मलम बन्न सकिन आमा देशको गाउँमा झार्दैछु आँसु एकान्त बसी यो पाखा गाउँमा मलम बन्न सकिन आमा देशको गाउँमा पुरेर खाल्टो असमानको न्याय पो खोजेथे पुरेर खाल्टो असमानको न्याय पो खोजेथे मान्छे हुँ गर्व गरेर टेक्ने धरती पो खोजेथे देशको माटो टुक्राई अंशली कहाँ जाउँ म झार्दैछु आसु एकान्त बसी यो गाउँ पाखामा मानव भित्र मानवप्रति प्रेम यो खोजेथे देशको सान नेपाली मन उच्चको खोजेथे देश सगरमाथा टुक्राई टुक्रा बोकी कहाँ जाउँ म झार्दैछु आजु एकान्त बसी यो गाउँ पाखामा. मलम बनी सकिन आमा देशको गाउँमा झार्दैछु आजु एकान्त बसी यो गाउँ पाकामा मधुश्री काठमाडौँका श्रष्ट हुनुहुन्थ्यो उहाँलाई पनि यो आत्मीय साथका लागि हार्दिक इसका साथर्णिम प्रहर को यह बसाई भी भेट मैने बेला भन तर्णिम प्रर को सत्रौं बसाई कस्त लो तलाह सुझाव प्रतिक्रिया आदि विभिन्न विद्यागत सृजना पठा नभूल जिसका इमेल ठेगाना एसएच प्रोफाइल www.facebook.com तय करना सक्र जानकारी सोर्ने प्रका अब का अंक संचार अनलाइन डॉ संग मेरो फतनी तैयले चाह बेला कार्यक्रम डाउनलोड कर यति जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर हामीसँग रहनुभयो स्वर्णिम प्रहर सँगै रहनुभयो नेपाली संसार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संसार अनलाइन टिम अस्ट्रेलिया प्रति हार्दिका कार्यक्रमको अन्तिम चरणमा विरति सफल होस् पूर्णकला विषी र गोकर्ण राणाको सोरानी लय तथा सप्त संकलन एक नारायण भण्डारीको यही लोकपाका तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण अर्को हप्ता भेटिने बाचासँगै छुट्टिन्छौ तपाईको यो हप्ता सुखद अनि सृजनशील अर्को हप्ता फेरि भेट्नेछौ हस्त नमस्कार No, my God. No सफल दोस्रो जेसमा बनो संविदा पहिलो मेरो पिरा सफल भश दोस्रो जेसमा बनो संविदा मेरो प्रिरा दोस्रो देशमा बन सम्बिरा